ट्रॉपिक <laughs> खबर नमस्कार स्वागत छ म ध्रुवराज खनाल अब ट्राफिक खबर विस्तारमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको चयनपुरमा आज बिहान ट्रकको टक्करबाट एक वृद्ध घाइते भएका छन् पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले बिहान पाउने पाँच बजेको समयमा ठक्कर दिँदा शक्तिखोर चिसापानी बस्ने अन्दाजी सत्तरी मन मनबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ घाइते तामाङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ तामाङको बायाँखुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी सहायक निरीक्षक ललित थापाले जानकारी दिनुभयो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 बाँकीमा ट्रकको टक्करबाट एक चिकित्सकको ज्यान गएको छ शनिबार हिजो बिहान भारतीय नम्बर प्लेटको यूपी नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको नातिन ख नम्बरको ट्रकले बाँकेको खास खुसमा चार गाभरमा ठक्कर दिँदा कारमा सवार भारतको लखनऊ घर भैहाल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टर दिनेश मिश्राको ज्यान गएको प्रहरले जनाएको छ दुर्घटनामा पनि गम्भीर घाइते भएका मिश्राको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालयपुरले जनाएको छ अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाण्डु दमोली पोखरा नानगढ़ प्रासे सड़क खण्ड पनि खुल्ला छन् ट्राफिक खबर को साथ मा फोटो पॉइंट फोल्स डिजिटल कलर लाब एंड डिजिटल फ्लेक्स प्रिंट रत्ननागर एक सो राचोग चितो ओन फोन नमर सुने छपनना पास तिर सथी सुनने तिर सथी मवाल नमर अंचनभी पाच पचास एक सथी साथ से तिर चाली अ� Traffic khabar khabar This traffic khabar छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्ननगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौँ पुरानो भन्दा पुरानो दात एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दात डन्डीफोट धाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग आदि समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन यौन सन्तुष्टि नहुने धाउ हुने पोल्ने दुख्ने सेतो बग्ने स्वप्नदोष गोनरिया भिरङ्गी आदि सम्बन्धी समस्या भएका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 किचन देखि बेडरूम सबी सनी घर को पे सामान सस्तो अमाचर